नमस्ते मेरा नाम नारायणी खड़का हो 21 वर्ष तन्नेरी हो सुन रेडियो सगरमाथ और शैली थिएटर को संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटो। रेडियो नाटक चौबाटो म जस्तै तन्नेरी र तन्नेरी हुन लागेकाहरूको कथा हो रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सम्पूर्णलाई स्वागत र कुनै पनि कारणले सुन्न नपाउनुभएकाहरूलाई पनि हाम्रो निम्त सुनाइदिनु होला है किनकि मलाई विश्वास छ कार्यक्रम चौबाटो तपाईँले छुट्याउनै नहुने ना नाटकहरूमध्ये एक हो आज नाटकको पहिलो अङ्क म तपाईँलाई अलिकति नाटकको बारेमा नै भन्छु है त तन्नेरी र तन्नेरी हुँदै गरेकाहरूको लागि भनेर नेपालमा निकै कम नाटक मात्रै बनेका छन् नाटकको प्रोमो गीतले भने, प्रोम गीत भने जस्तै यो अवस्था उत्साह जागर, असीमित रहर सपना र परिवर्तनहरूको उमेर हो सँगसँगै डर त्रास भ्रम र अनिलताको उमेर पनि हो यो उमेरमा अलिकति ध्यान पुर्याउन सकेन भने हाम्रो समय मात्र होइन हाम्रो देखेका सपना रहरहरू पनि धरापमा पर्छन् त्यसैले म जस्ता दुई चारजना तन्नेरीहरू मिलेर साप्ताहिक धारावाहिक रेडियो नाटक चौबाो बनाएका छौ मैले चाहिँ तपाईँलाई कथा भन्ने जिम्मा पाएकी छु सु। सूत्रधार पनि भन्छन् क्यारे मलाई लौ त नाटक सुन्नतिरै ला लाग है कथा काठमाडौँ सहरकै हो बाँकी कुरा नाटक सकिएपछि गरौँला है त काम होला कुन्नी कोठा खाली छ कि भनेर दिदी कतिवटा कोठा चाहिएको एउटा मात्रै हो अनि कसलाई चाहिएको तपाईँ आफैलाई हो हो मैलाई हो दिदी अनि के गर्नुहुन्छ नि म पढ्दैछु दिदी ब्याचलर पहिलो वर्ष अहिले ए अनि घर कहाँ हो नि घर तनहतिर तनहु कहाँनिर तनहु ज्याम्रुक हो उता डुम्रे भन्सारबाट माथि उकाल लाग्नुपर्छ हजुरको नि उतै हो र होइन होइन मेरो त गोर्खा हो आबु खैरेनी नि दिदीलाई दिएको छ क्या त्यता मेरो त्यही भएर सोधेको नि अनि के गर्नुहुन्छ नि बुबा आमा बुवा इन्डियन पुलिस हो आमा चाहिँ हुनुहुन्न ए के हो नि नानीको नाम वर्षा हो दिदी वर्षा राउत कोठा त छ नानी एउटा हामी बस्ने फ्ल्याटमै हो किचनसँगै जोडिएको छ म घरमा दिउँसो एक्लै हुन्छु भनेर रा, राम्रो मान्छे पायो भने साथी हुन्छ दिउँ न त भन्ने मेरो विचार हो किचन गर्न दिँदा कोठा बिग्रिन्छ भनेर नदिएको हो केटाकेटी पनि नदिने भन्छन् अब के भनौँ त के गर्नुहुन्छ नि छोराछोरी चाहिँ मेरो छोरा बाहिर छ एउटी छोरी चाहिँ अहिले एसएलसी दिने हो कान्छी चाहिँ साथमा पढ्छ म पनि पढ्ने विद्यार्थी हो दिदी नानीहरूलाई गाइड गरिदिन्छु यस्तै शान्त घर खोजेको हेर्नु न एउटा कोठा भेट्टाउने हैरान एक्लोजानलाई फेरि फ्ल्याट लिएर नि के गर्नु हजुरलाई अप्ठ्यारो पार्न त मिलेन तर होइन भने पछि भन्न त पार्दिनँ दिदी आफ्नै ठाउँ कि रहेछ छोरी जस्तै लाग्यो लौ न त लौ हिँडो हेर्न आऊ भित्र हस् दिदी एक फेर हेरौँ न त मन पर्यो होइन त यो कोठा हेरेर मन नपराउने त कोही छैनन् किन मन नपर् दिदी बरु पढ्ने मान्छेलाई भाडा चाहिँ अलिकति हेरिदिनु हुन्थ्यो कि तिन हजार अलिक धेरै होइन र भाडा त त्योभन्दा पनि हुन्न नानी ना यता यो योभन्दा बढी भन्छन् फेरि यस्तो घर कहाँ पाउँछौ र ठिकै छ त दिदी मैले नानीहरूलाई हेरेको पैसा लिन्नथेँ भनेर मात्रै हो बेसरी ज्याद्री छ छोरी त दिदी हेरी सानी चाहिँ अलिक सन्तोकी छे राम्रो गाइड गरिदेऊ भने त ट्युसन पढाउनेलाई दिने पैसा तिमीलाई नै देउला नि अनि कहिले सर्चेऊ त सर नि दिदी पहिला दाजु हाउजूको पनि बस्थेँ उहाँहरू अहिले जिल्ला बाहिर जानुभयो म चाहिँ एक्लै बस्नु लागेको हो मेरो त लुगाको एउटा साथीकोमा छ अलिअलि सामान किन्ने त्यति हो भोलि आउँछु दिदी हुन्न हुन्छ हुन्छ तिमीलाई जहिले सजिलो हुन्छ त्यहीले आऊ एकजना भाइ बस्थे क्या यहाँ अहिले उनी डिबी परेर अमेरिका गए यो कोटा त्यत्तिकै रहिरहेको थियो त्यही भएर नि हुन्छ दिदी तपाईँको नम्बर दिइराख्नु नि त अन्ठानब्बे पाँच दस सय बत्तिस के भनेर सेभ गरौँ त दिदी सीता दिदी लेख न अनि मलाई पनि मिस कल गर है हस् दिदी ल म भोलि ब्याने आउँछु आयो दिदी मिस आयो आयो लास्टमा बिस भएको हो हो हो गएँ त दिदी अहिले म केही परेँ फोन गर्नु है त हुन्छ हुन्छ नानी खुट्टै आइसिएस त कोठा पाइस् अँ पाएँ त्यही बाफल लिएर कलेज जानलाई अलिक टाढा भयो है माइक्रो पनि लाग्दैन रहेछ समय त्यहाँ त्यहाँ त कच्ज जस्तो छ टेम्पोमा कार डिस्काउन्ट नै हुँदैन घर त राम्रो छ गोर्खातिरको मान्छे रहेछन् कति रे त भाडा नि घट्दै घटेन नि त्यहाँभन्दा त तिन अलि बढी भएन कसरी तिर्छ त्यत्रो पैसा स्कुल पढ्ने छोरीहरू रहेछन् तिनीहरूलाई पढाइदिन्छु अलिअलि हेरिदिलिन् नि नभए केही न केही उपाय लाग्ला नि कोठा त छोड्दिन बल्ल बल्ल पाएको छु यदि मेरोमा बस्न अप्ठ्यारो लागेको हो भने भन है सजिलो कोठा नभेटेसम्म बस केही अप्ठ्यारो मान्नु पर्दैन होइन यार कति बस्ने तेरोमा नि यस्तो साँघुरो ठाउँ छ एक महिना भइसक्यो तेरो भाइले के भन्ला होस् भोलि बिहान खाना खाएर सर्छु अर्को मान्छे आइदियो भने फेरि बर्बाद हुन्छ अलिकति पैसा दिए ल मसँग पनि कहाँबाट हुन्छ यार पैसा पच्चिस त छ त्यतिले त छेउ पनि हुन्न एकपटक फुप्पूलाई भन्यो हेर न भो भन्दिनँ मन खाएको भए यत्रो एक महिनासम्म सोधोज गर्दिनँ थिइन पर भोकै बस्छु तिन गाडी त मरिग नै हात थाप्दिन अलिअलि बस्ने र पकाउने बाटो त गर्ने हो नि अहिले यत्रो समय त गुजारे अब हात थाप्छु 2000 मा के आउँछ र वर्ष मिलनलाई भन्यो हेर त ता एकताल कसरी भन्नु यार बिचरालाई दुई हजार बाँकी छ सा? आफ्नै साथी त हो गर्ना त्यति सहयोग त त्यही पनि भएकासँगै त भन्ने हो बुझिहाल्छ नि नत्र कसी त भन्छस् भन् त आफै अँ अब त्यस्तै गर्नु एउटा जागिर मात्रै पाउनु पाए कहाँ थियौ भन्ने बित्तिकै आल्यौ त अब तिमीले बोलाएपछि ढिलो गरेर भो <laughs> अनि के बिजनेसै सुरु गर्न लाग्यो कि क्या हो तिमीले क्यापिटल पटुल्या भटुलै छौ त हकुर न र मैले रुम भेटाएँ क्या बाफलमा भोलि सर्ने हो त्यही भएर चाह नि पैसा पवित्रसँग छैन रे अनि तिमीलाई सम्झा त्यही त तिमीहरूले मलाई सम्झिने भने कि के केही चाहियो त भने अनि के गर्दैछ त्यो पट्टु होइन अह के गर्नु नि इन्टरभ्यू चलिरहेको छ त्यसको पर्सि सकिन्छ क्या अरे पछि भेट्छ रे तिमीलाई घोकेरै जाने भयो त्यसको जिन्दगी पनि अनि चिया चिया खाने हो कि उबी मात्रै आने होइन जान्छु मिलन हतार चाहेर अलि किनमेल गर्छ नि त त्यही भएर ए त्यसो भए यसो गरौँ चिया खाम अनि म पनि जान्छु तिमीसँग किनमेल गर्न हुन्न हुन्छ यहीँ बसौँ न तिया दा। लेमन है दुइटै अरू केही खाने हो तिमी नै खाजा रेडीमेड आ <laughs> ए तिमीलाई एउटा कुरा देखाउनु छ अँ हेर न अङ्कलले अस्ति मात्रै अस्ट्रेलियाबाट पठाइदिएको बुढाले अस्ति नै म चन्द्रागिरी गएको फोटो देखाए रहेछन् अलिकति कुरा मात्रै के झल्काएको थिएँ दसैँमा आउँदा पठाइदिएछन् अँ तिम्रो फोटोग्राफी देखेर होला नि त अब त झन् प्रोफेसनल क्यामरा खिचे पनि भइहाल्यो नि मैले खिचेको छु अलिअलि हेर्ने हो हेरौँ न त यो घर नजिकै खिचेको एउटा बच्चाले आफ्नो छिमेकीको घरको भुइँमा खसेको पारिजातको फुल टिपिरहेको थियो okay? क्या कस्तो मन पर्यो अनि यो चाहिँ हिजो फन पार्कमा खिचेको यो फोटो हेर त केही नोटिस गर्यो? आहा कस्तो राम्रो साँच्चै कस्तो राम्रो हेर यो त ओहो हेर कलेज अगाडि फन पार्क छ जति बेला दौड्यो भने भइहाल्यो नि फोटो हेर न फोटो छ बच्चा अलिक स्याड देखा छ तर एउटा कालो एउ त्यो बच्चाले आफ्नो जुत्ता त्यस्तो भा थाहा पायो होला के अनि दुखी भएर बसिया छ नि छेउकी फुच्चीले फकाउँदैछ देखेनौ देखे विचरा बाबामा कुन हतारमा थिए बच्चाको जुत्ता के मतलब ए पखो पख फुच्ची त कहाँ देखा कहाँ देखा जस्तो लाग्यो मलाई फुच्ची पो What a... थाके हो र कहाँ खोइ ठ्याक्कै याद भएन तर देहा चाहिँ हो जस्तो लाग्यो कि याद सोध्यो चाह ढिलो भइसक्यो खोइ कहाँ छ खोल्छु हँसिली किन खोल्ने हो मैले बुझ्नु नसुझ्नु आफूलाई काग भैँसी बराबर आफैले हेर्न त्यही छ टेबल माथि वा गोल्डेन मैले भने कि कलर रहेछ कभर पनि रहेछ कस्तो स्विट क्यामेरा चेक गरौँ है मम्मी अलि त आइसु सेल्फी लिन लाएको कि हे न तान् आफै खिचे भइगने हेरिस्यो न कति राम्रो वाउ मेरो पनि अब आइफोन हुने भयो अनि कति पर्छ नि यो फोनलाई यता पर्छ नि एक डेढ लाख चाहन्छु नि मान्छेले लिने फोन कहाँ हो त यो के अरे के अरे के भन्छु यो म त पन्ध्र बिस हजार पो होला भन्थेँ होइन देखिसो तपाईँको आफ्ना दाजुभाइ त्यत्रो विदेशमा भएर पनि एउटा घडीसम्म पठाउने होइन दिनेश मामा पनि कति माया गरिसकिन्छ तैले पठाइदियो भने कि होलिस र पो त त्यस्तो महँगो जिज अर्कालाई अप्ठ्यारो पार्नुहुन्न त्यस्तो महँगो फोन लिने बेला भएको छ र तेरो हेरे नकराइसु न अब खाँचो जिसो छिटो भोक लागिसक्यो मलाई के नकराउने नि पढ्ने सर्नी होइन तैँले कम वाक्कमा लागेको छ मलाई कुनै छोराछोरीले सन्तोष दिने भएन हे भगवान् मलाई त मैले जानेकै त्यति त हो नि फन्क्क फन्क ड्याममा ढोका थुन्यो बस्यो खाजा साजा बनाउन भ्याइन मैले आज कोठा बाडामा खोज्ने मान्छे आएको थिएँ देखाउनपट्टि लागे भोलि नै सर्नी भनेर तँ कोठाको सामान थन्काएर भर्खर भ्याएको बहिनीले पसलबाट मोमो खाएर ट्युसन गई तपाईँ त्यहीँ खाएर छिटो पढ्न जा के रे किन भाँडामा के भो त तेरो दिनेश मामा आएर बस्दैन त खाली राख्न भन्दा दुई चार पैसा भए हुन्छ तिमीहरूलाई खाजा खाना त पुग्छ विद्यार्थी हो तिमीहरूलाई नि यसो सिकाइदिन्छु अब जे काम गर्दा तिमीहरूलाई सोध्नु पर्ने मैले अँ दस ठाउँमा ट्युसन पढ्न जानु नि म अब अलिकति प्राइभेसी भन्ने चिज पनि त हुन्छ नि लोभ पनि कति लाग्ने हो कुनै रिसे उठ्ने लोभ लागेको मलाई मै लाउन मै खान लोभ लागेको आकाशबाट ओहिरिन्छ मलाई पैसा फेरी। खारा सारा ये सारा। ये मेरो मासु खाने भयो भगवान् कहाँ गएछ नम्बर पनि लास्टमा बिस हो क्यारे। आ, सीता दिदीले किन फोन गरेकी होलीन् वर्षालाई छोरी रिसाएर कतै कोठा दिन्न भन्न त खोजेकी होइनन् ओहो कुरो गम्भीर छ जस्तो पो छ त वर्षाको कोठा खोजी हिँड्ने दिन सकिए कि अझै छन् त्यो सुन्नलाई त अर्को सोमबार कुर्न परिहाल्यो बरु तपाईँलाई आजको नाटक कस्तो लाग्यो भन्नुहोस् है हामी फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा चौबाो त्यसै गरी उपलब्ध छौँ यो तपाईँ हाम्रै कथा हो त्यसैले नाटक लेख्ने दुर्गा कार्कीको जत्तिकै तपाईँको पनि सहभागिता हुनुपर्छ है त्यसैले हामीलाई आफ्नो प्रतिक्रिया पठाउन नबिर्सिनुहोस् ए बोल्दा बोल्दै आजको नाटकको कलाकारहरूको नाम भन्न झण्डै बिर्सिएको मलाई सूत्रधारबाटै हटाइदिए लान्ने फेरि आज वर्षाको भूमिकामा दुर्गा कार्की सीता दिदीको भूमिकामा निशा थापा पवित्राको भूमिकामा रविना थापा साराको भूमिकामा समापिका गौतम त्यसै मिलनको भूमिकामा आर्यन न्यौपाने हुनुहुन्थ्यो सबैलाई चिनिराख्नुहोला है आफ्नो फेभरेट कलाकार छान्दा काम लाग्छ क्या हस्त नाटकको परिकल्पनाकार एवं सम्पादक महेश पौड्याल लेखक दुर्गा कार्की निर्देशक नवराज बुढाथोकी लगायत सबैलाई धन्यवाद दिँदै म नारायणी खड्का तपाईँलाई अर्को हप्ता भेट्छु अनि नाटक सँगै है त बिर्सने बानी छ भने अलार्म लगाएर राख्नुहोस् है हरेक हप्ताको सोमबार साँझ सवा बजे र मङ्गलबार दिउँसो दुई बजे